नमस्ते साथमा स्वागत अभिवादन कार्यक्रम देश विदेशमा प्राविधिक मित्र सुरेश सँगै उपस्थित भइसकेको छु म कार्यक्रम सञ्चालक रवि भट्टा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार इन्टरनेट अनलाइनमा डब्लु डब्लु रेडियो अर्पण डट कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको यो हो कार्यक्रम देश विदेश कार्यक्रम देश विदेश तपाईँ सदाको मङ्गलबार बेलुकी पाँच बजीको अर्पण बुलेटिन पछि सुन्न सक्नुहुनेछ कार्यक्रममा विशेष गरी हामीले वैदेशिक रोजगारको सिलसिलामा विदेश लाग्नुभएका तपाईँ हाम्रै दाजुभाइ र गएर आईसू का दाजु दीदी बहनीस कुरा करने जानूपूर्व रही सकान दिन पड़ने आवश्यक कुछ प्रस्तुत करने में अगिल साथोपने हमें खाड़ी मूलुक में गए थुप्रे दुख पायापी के कारण दुख पायान भारे में जानकारी लियं आज हमी प्रत्यक्ष कुरा रत्नगर शाह टिकौली का प्रेमाई जो निके लमो समयसम विदेश में रहकर घूमू चा भ तर तर नदी हिम प्यारि छिटो sukta परिवेश को माया लाचा मया लिवेश को मने पाली छिटो चार खुशी छा ग आदरणीय श्रोता यो सुमदुर आवासपछि पुनः स्वागत छ तपाईँलाई कार्यक्रम देश विदेशमा मैले अघि नै बताइसकेको छु हामीसँग आज प्रत्यक्ष हुनुहुन्छ रत्नगर साथ ठिकौलीका उहाँसँग कुराकानी अगाडि बढाउँ प्रेमजी यहाँलाई स्वागत छ कार्यक्रममा नमस्ते कार्यक्रममा मौका दिनुभएकोमा के छ के इज्वाज। गर्दै हुनुहुन्छ हिजो आज हिजो आज मैले एउटा सानो व्यवसाय शर्मसँग र साथै एउटा अनाथालय बाल केन्द्रमा कार्यरत छु हामी विदेशको सिलसिलामा र देश विदेश कार्यक्रममा छौँ पहिले त हामी देश विदेशका कुराहरू यहाँ कति सालमा विदेश लाग्नु भएको र कहाँ जानुभएको म सबैभन्दा पहिला त पशुपति क्याम्पस पढ्दा पढ्दै पर म साउदी अरब गएँ साउदी अरब जाने क्रममा दुई वर्ष त्यहाँको लेबर भन्छ विदेशहरूमा नेपालमा त त्यस्तो खासै काम ठुलो सानो गरिन्छ तर पनि विदेशमा कुनै ठुलो सानो काम हुँदैन मैले दुई वर्ष लगभग साउदी अरब गएँ आजभन्दा करिब आठ वर्ष अगाडि म साउदी अरब गएँ यहाँ जुन पशुपति क्याम्पस अध्ययन गर्दा गर्दै साउदी अरब चाहिँ किन जानुभयो किन किन के सोच बनाउनु पशुपति क्याम्पस पढ्ने दालमा म एकदम आफैमा निहित काम गर्नुपर्छ भन्ने धारणा राखेर पशुपति क्याम्पस पढ्दा पढ्दै पर म केही गर्छु म विदेश जान्छु पैसा कमाउनु पर्छ भन्ने धारणा त्यति बेला जागृत भयो त्यस कारणले म विदेश पलायन भइ यसरी विदेश सबैजनाले त्यही सोच्ने हो भने विदेश पलायन भइरहने भने नेपालमा कस्तो प्रकारले बस्ने र को बस्ने भन्ने जस्तो लाग्दैन अनि त्यो त हो त्यो निश्चिन्त हो तपाईँले भन्नुभएको कुरा धेरै राम्रो छ तर तत्काल मेरो आफ्नो परिस्थितिले गर्दा जानुपर्ने बाध्यता निस्क्यो जुन बाध्यताबाट यहाँ जानु पहिले साउदी जानुभयो त्यसपछि कुन कुन राष्ट्र जानुभयो विदेश जाने क्रममा एउटा पैसाको मोह जो कसैलाई पनि हुन्छ त्यस कारणले दुई वर्ष त्यहाँ बस्ने अन्तरालमा त्यति मैले सफलता पाउन नसकेको कारण गर्दा साउदीबाट फर्किएर आएपछि अलिकलि साथमा पैसा पनि भएको र एक दुई ठाउँमा हेर्नु पनि पर्छ यो उमेरमा भन्ने धारणाले म त्यस मकाउ गएँ मकाउ गएपछि मैले त्यहाँ राम्रो काम पाउन नसक्ने भएकोले म चार पाँच महिना त्यहाँको बसोबासलाई अन्त गर्दै म फेरि नेपाल फर्किएको साउदीमा राम्रो पैसा आम्दानी गर्नुभयो र मकाउ जानु भयो त्यसपछि के गर्नु भयो मकाउबाट फर्किएपछि सायद मेरो विदेश जाने दिनचर्या चाहिँ बढेरै गयो विदेश जाने मलाई नेपालमा काम आफूले भने जस्तो आफूले सोचे जस्तो काम नेपालमा नपाउने अवस्था थियो त्यति बेला अलिकति धुन्दकालीन अवस्था पनि थियो नेपालमा राजनीतिक हक्षै बढी थियो त्यस कारणले मलाई राजनीति भनेपछि ठिकै मन नपर्ने त्यो अवस्थामा विदेश जाने क्रममा अब त्यसबाट पनि दुई चार महिना घरमा बसेर फेरि म कुवेतर्फ लागेँ कुवेतमा लागे। कुवेत मैले निकै राम्रो आम्दानी गरिरहेको थिएँ र विभिन्न कुवेतबाट विभिन्न मुलुकमा पनि प्रस्थान गर्ने मौका पाएँ कुन मुलुकबाट कुवेतबाट कुवेत फर्स्ट त प्यालेस्टाइन गएँ त्यस इराक लेबन त्यहाँबाट जाने मौका पाएँ यसरी थुप्रै राष्ट्र चार्नु भयो र रा थुप्रै राष्ट्रमा गइरहँदाखेरि नेपालीहरू चाहिँ कस्तो अवस्था देख्नुभयो त्यहाँ वास्तवमा मेरो एउटा त्यति बेला विदेशमा भएको अवस्थामा एउटा नेपालीहरूले गर्नुपर्ने काम के हो के गरेर बसिरहेछन् भन्ने किसिमको एउटा सर्वेक्षणको रूपमा पनि मैले लिइरहेछु र मैले अनुभव पनि प्राप्त गरेको गरेको छु जसमा नेपालीहरू प्राय जसो गल्फ कन्ट्री जति पनि जाने नेपालीहरू छन् उहाँहरूले चाहिँ लगभग राम्रो काम पाउनी र रा राम्रो आर्जन हासिल गर्ने मध्येमा थर्टी फाइभ पर्सेन्ट मात्रै हुनुहुन्छ जस्तो लाग्छ सेभेन सेभेन्टी लगभग सेभेन्टी दुःख पाउने अति मार्मिक दुःख पाउनेमा पढ्नुहुन्छ तर पनि म पनि त्यसका बाबजुद पनि मैले आफूले काम गरेर बसेँ सहेर बसेँ त्यो के के त परिश्रम गर्नुपर्छ मिहिनेत गर्नुपर्छ केही दुई चार पैसा कमाएर नेपाल आफ्नो मुलुकमा गएर त्यो पैसाले केही राम्रो काम गर्नुपर्छ भन्ने आधार लिएर म त्यो कामहरू गरेर बसेँ हजुर यहाँले भन्नुभयो तिस पर्सेन्ट जति नेपाली कामदारहरू राम्रो कम्पनी र राम्रो स्यालेरीमा जानुभएको छ पाउनु भएको छ भनिरहँदाखेरि ती सत्तरी पर्सेन्ट चाहिँ कस्तो आफ्नो हातमा इलिम नभएका अथवा कस्तो प्रकारका मानिसहरू के तिस थी पर्सेन्टमा गावििन सक्दैनन् ती नेपालीहरू सक्छन् तर वास्तविकता के हो भने त्यहाँ काम गर्ने साहु महाजनहरूले चाहिँ नेपालीहरू भनेपछि अलिकति हेलाको दृष्टिकोणले बहादुरी दृष्टिकोणले सोचे तापनि तर कामको पारिश्रमिक सही ढङ्गले नदिने कारणले उनीहरूलाई चाहिँ आफ्नो पारिश्रमिक नपाउँदा निकै दयनीय र दुःखदायी जीवनयापन गरिरहेका छन् टाइममा आफूले आउनुपर्ने स्थिति पनि छैन पासपट्टि उनीहरूको हातमा हुन्छ अनि त्यस अब के गर्ने बाध्यता नै उनीहरूको पेलानमा परेर उनीहरूको अन्डरमा काम गरेर दुःख पाएर धेरै परिश्रम गरेर बस्नुपर्ने बाध्यता देखेको छ त्यहाँ यहाँले जुन भनिरहनु भएको छ तर पनि के छ त भन्दा नेपालीहरूको लागि पनि केही समस्या परेको खण्डमा नेपाली कूटनीतिक नि त्यहाँ छ जुन जुन राष्ट्रमा छ तर ती कुटनीतिक नियोगहरूले ती मर्कामा परेका नेपाली हेर्न सक्दैन वास्तवमा सतर्कता बनाउने राजनीतिक कुटनीतिज्ञहरू भए तापनि त्यहाँ पनि एउटा स्वार्थ लुकेको हुँदो रहेछ कुटनीतिज्ञहरूसँग पनि र एउटा एमबिसीहरू पनि छन् एमबिसीहरूको सहयोगमा पनि त्यो काम कानुपर्ने थियो त्यो काम भइरहेको छैन यहाँ जति पनि आफ्नो नेपालका व्यक्तिहरूले राम्रो काम हुन्छ तिनीहरूलाई जोगाउन सकिन्छ तिनीहरूलाई राम्रो संसदतिर राम्रो काममा लगाउन सकिन्छ भन्ने जति पनि भन्ने छन् तिनीहरू वास्तवमा त्यहाँको वास्तविकता बुझिरहेका छैनन् र त्यहाँ काम गर्ने व्यक्तिहरूले नै उनीहरूको वास्तविकता हो उनीहरूसँग सम्पर्क राखेर उनीहरूसँग आदान पुरा आदान प्रदान गर्ने हो भने वास्तविकता छलिन्छ जस्तो कि त्यहाँको हो यहाँले भने जस्तै थुप्रै राष्ट्रहरूमा कुटनीति नियुक्त हुन्छन् र उनीहरूले पनि राम्रो तरिकाले त्यहाँको सम्बन्धित राष्ट्रको बारेमा जानकारी नभइकन जाँदा निकै समस्यामा परेको धेरै गुनासोहरू पनि आएको छ यहाँ जुन धेरै राष्ट्र घुम्नुभयो घुमिरहँदा र नेपाल आइरहँदा ती कुटनीतिक नियोगमा कस्तो मान्छेहरू राजनीति गरेर जाने अथवा कस्तो प्रकार मान्छे गइदिएको भए हुन्थ्यो जस्तो लाग्छ यहाँलाई निस्न्त भावना नेपालमा जति पनि व्यक्तिहरू छन् राम्रा दृष्टिकोणका व्यक्तिहरू पनि छन् नराम्रा दृष्टिकोणका व्यक्तिहरू पनि छन् कतिले आफ्नो स्वार्थपूर्ण काम गर्छन् भने कतिले निस्वार्थपूर्ण काम गरिरहेका हुन्छन् त्यसलाई छान्नको लागि त्यस्ता कुटनीतिक व्यक्तिहरूलाई चाहिँ नेपाल सरकारले पहिचान गरेर विदेशमा यस्ता राम्रा कामहरू गर्नको लागि पठाइदिएको भए यो अवस्था आउने थिएन थी त्यहाँ यहाँले जुन थुप्रो राष्ट्र घुमिरहँदा नेपालीहरूको अवस्था र आफैले पनि खास कस्तो तितो मिठो घटना के कस्ता घट्यो त्यो बारेमा थोरै जानकारी दिनुहोस् न मेरो विदेशी अन्तरालमा भएका र त्यति बेला गुज्रिरहेका अवस्थाको बारेमा मैले दुई तिनवटा मुलुकमा धेरै राम्रै तर पनि मलाई एउटा साह्रै तितो कुबित बस्दाखेरि जहाँ कि मैले एक महिनामा लगभग एक लाख नेपाली आम्दानी गरिरहेको अवस्थामा जब म नेपालबाट गएँ नेपालको लगभग गएको 6 महिना पछाडि एउटा गल्फ लिङ्क कम्पनी कुवेतको गल्फ लिङ्क कम्पनीमा कार्यरत राम्रो काम पाएँ त्यसमा कार्यरत हुँदाहुँदै र आफ्नो मासिक स्यालेरी लिने क्रममा एक महिनाको स्टक रह्यो रह त्यहाँ र त्यहाँको म्यानेजर एकाउन्टिङ म्यानेजरबाट हामीले मासिक स्यालेरी लिनु पर्नेमा महिना ग्याप राखेर उसले दिने गर्यो र स्यालेरी लिने क्रममा दुई महिना पछाडि लगभग काम गरेको दुई महिना पछाडि एक महिनाको स्यालेरी दियो र एक महिनाको ब्यालेन्स राख्यो जबकि त्यहाँको कम्पनीको नियमअनुसार प्रत्येक महिना स्यालेरी दिनु पर्ने थियो त्यो दौरान छ महिना महिनासम्म क्रस भयो जब सात महिना मैले कम्पनीमा काम गरिसकेपछि एउटा प्यालेस्टानी अजिर अहम्मद भन्ने व्यक्ति त्यहाँको म्यानेजर थियो एकाउन्टिङ म्यानेजर थियो उसँग स्यालेरी माग्ने क्रममा साउथ इन्डियन एकजना र साउथ अफ्रिकन एकजना व्यक्ति पनि मसँगै गइरहेका थिए साउथ इन्डियन व्यक्ति जब आफ्नो स्यालेरी बुझेर बाहिर निस्किसक्यो त्यस साउथ अफ्रिकन व्यक्ति मसँग स्यालेरी माग्ने क्रममा उसको र मेरो तैँले स्यालेरी लिइसकेका छ भन्ने किसिमको कुरो अघिल्लो महिनाको म्यानेजरले गरिसकेपछि अनि त्यस पछाडि साउथ अफ्रिकन व्यक्ति जो अति घमण्डी र रिसाहा हुन्छ उसले एउटा नजिकैको टुलको खुट्टा भाँचेर म्यानेजरमाथि प्रहार गर्यो म्यानेजरमाथि प्रहार गर्ने मैले म्यानेजरलाई समय समाउने क्रममा सिसी क्यामेराहरू हुन्छ त्यहाँ रुममा प्रत्येक रुममा सिसी क्यामेराहरू हुन्छ मैले समाउने क्रममा बाहिरबाट सेक्युरिटीहरू आएर मलाई नै समातेर लगियो र उसलाई हस्पिटल लाने क्रममा बिच बाटेमै त्यो म्यानेजर मऱ्यो म्यानेजर मरिसकेपछि मलाई त सिधा सेक्युरिटी गार्डले पुलिसहरू बोलाएर मलाई जेलमा हाल्यो र मैले त्यति न कसैलाई चिनेको थिएँ न त कसैलाई चिनेको थिएँ मेरो अवस्था एकदम नाजुक भइसक्यो यसको मतलब त्यहाँ जुन झगडा भइरहँदा यहाँ चाहिँ छुट्याउनको लागि जानुभएको थियो तर त्यहाँ चाहिँ अर्को उनीहरूले सोचाइ र देखाइमा चाहिँ फरक पर्नु गयो एकदमै बेलुकुलै देखाएर सोचाइमा फरक पर्न गयो र हुन त रेकर्ड भइराखेको छ त्यो पछि कुन बेलामा आउने हो त्यो त त्यति बेला त थाहै थिएन मलाई तर पनि पुलिसले मलाई नै यसले मारेको हो भनेर सिधा मलाई नै जेल लगेर आग्यो जेलमा हाल्दाखेरि मैले अब त्यो यहाँ कुनै कुनै फिल्महरूमा देखिन्थ्यो कि त्यो सिक्रीहरू बाँधेर खुट्टामा हातमा पुरै सिक्री जति चल्मला त्यति टाइट खालको सिक्रीहरू बाँधेर जेलमा राखियो एकदम अँधारो कोठामा त्यति बेला मैले लगभग छ महिना जेल बित्री बिताएँ खाने के लाउने के गर्ने के अनि त्यस पछाडि त्यो क्रममा हुँदै गयो अनि त्यस अब भित्र मलाई कारबाहीको क्रममा मेरो हात बाँचियो र धेरै यातनाहरू खप्नु पऱ्यो मेरो कम्पनीले ममाथि रेहेम गरेर रे एकजना अमेरिकन वकिल खटाएपछि मैले अमेरिकन वकिल मार्फत मेरो आफ्नो पुरा दृष्टान्त बताएपछि उसले मप्रति रेहेम गरेर रे। उसले त्यो सिसी क्यामेराको चाहिँ पिक्चरहरू निकालेर अनि उसले त्यो कारबाही अगाडि बढाएपछि मैले त्यहाँबाट निस्किने मौका पाएँ र मैले त्यति अन्तरालमा जब मैले छ महिना गरेको कामको दौरानको जति परिश्रमिक थियो त्यो वकिललाई लगाएर म त्यहाँबाट उम्किएर लगभग डेढ वर्षमा नेपाल आउने मौका पाएँ नेपाल आउने मौका पाएपछि फेरि म पुनः त्यहीँ गएँ बोलाइयो नेपालमा आएपछि नि मलाई बोलाइयो त्यहाँको प्रशासनले बोलाइएपछि म उनीहरूकै भिसा र उनीहरूकै उसमा पैसामा म गएँ जेलमा कति बस्नु भयो जेलमा म पुरा छ महिना बसेँ जेलसेर आइसकेपछि पनि पुन त्यही कम्पनीले तपाईँलाई बोलाएँ त्यही कम्पनीले बोलाउने मतलब होइन कि म त्यहाँबाट फुत्किएर नेपाल आएँ नेपाल आइसकेपछि त्यो कम्पनी मार्फत त्यहाँको पुलिस प्रशासनले मलाई यहाँ इन्फर्म गरियो नेपालमा त्यसपछि म पुनः कुवेत गएँ त्यस त्यहाँको मेरो जुन अभियोग थियो उनीहरूको कम्प्युटरमा जुन अभियोग लगाइएको थियो त्यो क्यान्सल गरेर म पुन नेपालमा फिर्ता भएको थुप्रै नेपालीहरूलाई जसरी एउटा अन्जानमा पनि उसले गल्ती गरेको हुँदैन तैपनि त्यहाँको कानुनले छुट्टै किसिमले चाहिँ सजाय दिन्छ भनेर सुनिरहँदा यहाँ जुन आफै पनि स्वयं घटनामा पर्नुभयो र अन्य त्यस्ता नेपालीहरू त्यस्तो घटना परेको केही छ यहाँलाई जानकारी धेरै छ त्यहाँ नेपालीहरू जति पनि गाह्रो र अप्ठ्यारो अवस्थामा छन् मेरो आँखा अगाडि एउटा एकजना नेपाली बिचरा पोखराबाट गएको अमर लामा भन्ने व्यक्ति त्यहाँ ऋणहरू खोजेर लगाएर अब त्यहाँबाट यहाँबाट एमएससीबाट गइसकेपछि त्यहाँ चाहिँ उसलाई धेरै कर्चा भएको कारणले गर्दाखेरि उसले चाहिँ सहन नसकेर कम्पनीले पनि राम्रो तलब दिने मासिक तलब नदिने त्यसपछि उसले चाहिँ सहन नसकेर झुन्डिएर मरेको अवस्था पनि छ मेरो स्वयं आँखाले हामीहरूले त्यो लास नेपालमा पनि पठायौँ त्यस्ता अवस्थाहरू धेरै छन् र त्यसलाई चाहिँ कसरी निराकरण गर्नुपर्छ भन्ने नेपाल सरकारले सक्दो छिटो प्रयास चाल्नुपर्छ भन्ने मेरो भनाइ धेरै विदेशका धेरै थुप्रै कुराहरू हामीलाई जानकारी दिनुभयो र दुःख सुखका कुराहरू पनि बताउनु भए र अब विदेशबाट नेपाल फर्किसकेपछिका कुराहरू अगाडि बढाउँ अहिले चाहिँ के गरिदिनुहुन्छ यहाँले म अहिले एउटा सानो व्यवसाय राखेको छु एकदम खुसी साथ घरमा मेरो बुवा आमाले पनि सपोर्ट गर्ने भएको कारणले गर्दाखेरि एउटा गाई फर्म लक्ष्मी गाई फर्म घरमै खोलेको छु र मैले बाह्र चौधवटा गाई पनि पालेको छु अहिले खास मसँग पन्ध्र सोह्रवटा छन् दुइटा भैँसीले गाई गरेर म त्यसमा खुसी छु त्यसको लगत्तै मैले एउटा समाजसेवा काम गर्न पनि मलाई पहिल्यै जब मेरो कलेजको दिनदेखि नै म समाजसेवामा लाग्छु सामाजिक काम गर्न मन लाग्ने भएको कारणले गर्दाखेरि मैले चाहिँ अहिले एउटा अनाथ अनाथालयको निर्देशन गरेर त्यसको निर्देशक संरक्षक म आफै बसेर अनि एउटा सचिवको कार्यभार पनि बहन गर्दै अहिले आइरहेको छु एकातिर गाई पालन पनि गर्नुभएको छ अर्कोतिर अनाथाले जुन समाजसेवा पनि गर्दै आउनुभएको छ कसरी भ्याउनु भएको छ टाइम चाहिँ यसलाई मैले एउटा निर्देशकको रूपमा आफूले चाहेका कसरी चल्नुपर्छ भन्ने एउटा आफूलाई जानकारी भएको रूपमा कोर्डिनेसन गरेर कार्य समिति लगायत आफू मिलेर बसेर मैले टाइम दिइरहेको छु निकालिरहेको छु घरमा बिहानै बेलुका गर्छु र दिउँसो दिनभरि मैले अनाथालयलाई नै टाइम दिने गरेको छु टाइमको साथसाथै जसरी अनाथालय भन्नुभयो र कतिजना बच्चाहरू छन् अहिले अहिले अनाथालयमा सातजना बच्चाहरू छन् तिनीहरूलाई सम्पूर्ण व्यवस्था गरिएको छ एउटा वासस्थान लगायत सम्पूर्ण उनीहरूको शिक्षा दीक्षा बालबच्चाको लागि हक हितका कुराहरू भए ती सम्पूर्ण व्यवस्थाहरू गरिएको छ जसरी बाल बालबालिकाहरू नाथालयमा छन् यसबारेमा अलिकति थोरै जानकारी दिनुहोस् न कसरी राख्नु भएको छ आम्दानीका स्रोतहरू के के छन् र उनीहरू कसरी बसेका छन् कहाँबाट ल्याउनु भएको छ कसले सहयोग गरेको छ त्यो बारेमा थोरै बारे जानकारी दिनुहोस् न अहिले खासै सहयोगको कुरा गर्ने हो भने हामीले भर्खर इस्ट्याब्लिस्ड नै पूर्ण रूपमा भइसकेको छैन अहिले तिन महिना भयो हामीले सुचारू गरेको कानुनीगत का प्रक्रिया पुरा गरिसकेका छौँ र बच्चाहरू पनि ल्याएर खासै अहिले चाहिँ बाहिरी स्रोत केही पनि छैन अहिले स्वशासित उहाँ आफ्नै स्रोतबाट चलिरहेको छ बाहिरी स्रोत भनेको गाउँघरबाट अलिअलि यताउता गराएर साथीभाइहरूद्वारा अलिअलि रासनको व्यवस्था भइरहेको छ र अन्य स्रोतहरू म आफै नै स्वशासित यो लगातार गर्न सक्नुहुन्छ अथवा कतै कोही संस्थाले सहयोग गर्दै हुन्थ्यो भन्ने जस्तो लाग्छ यहाँलाई एकदमै बिल्कुलै लगातार गर्ने सोच छ म आफूले सक्दो सहयोग गर्छु रेगुलर म आफूमा चाहिँ यति इच्छा छ यसलाई चाहिँ अगाडि बढाउने साथै यो क्रममा भाइरी कसैले पनि यस्ता अनाथालयहरूलाई हेर्ने समाजसेवीहरू छन् भने उहाँहरूको पनि सहयोग लिने म तत्त्वहरू छु धेरै धेरै धन्यवाद प्रेमजी निकै लामो समय विदेशमा रहेर रहे पनि नेपालमा आएर पुनः गाई पालन र जुन नथालयमा यहाँले जुन काम गर्दै आउनुभएको छ यहाँको सफलताको लागि हामी पनि कामना गर्दछौँ र हामी कार्यक्रम अन्त्यत रहेको छ अन्तमा कसैलाई केही भन्न चाहनुहुन्छ चा। प्रथम त म यस अर्पण रेडियोलाई मलाई यहाँ बोलाएर टाइम दिनुभएकोमा बोलिने केही मौका दिनुभएकोमा धेरै धन्यवाद दिन चाहन्छु साथै रेडियो अर्पण सुनेर रा बसिरहनुभएका जति पनि साथीहरू हुनुहुन्छ उहाँहरूलाई यस कुराहरू सुनिदिनु भई र देश विदेश लाग्नुभएका मान व्यक्तिहरूलाई चाहिँ अलिकति आफ्नो तरिकाले उहाँहरूलाई राम्रो रायसलाह दिइदिनु हुन म अनुरोध पनि गर्दछु हस् धन्यवाद समयको लागि श्रोता हमी ये बेला कार्यक्रम देश विदेश का का में छो अर्पण सभी का सदा का रेडियो अर्पण एक सौ चार थोप्ल पांच मेघ हर्ट सरनेट अनलाइन में डब्लू डब्लू डब्ल्यू डट रेडियो अर्पण संसार भर साथ यो कार्य देश विदेश रम देश विदेश हम अंत्य आई सकता तभी विदेश जुड़ अथवा गए आईस तई समस्या उत्पन्न पड़े भी हम संपर्क राख् सकून जिस को रेडियो अर्पण एक सौ चार थोड़ा पांच मेघा हर्ट को टेलीफोन नंबर शून्य छप्पन्न पांच त्रिष्ठी तीन अथवा तभी सभी इंटरनेट इंटरनेट को सुविधा तेडियो अर्पण न्यूज एट द रेट जीमेल डट कम में संपर्क कर सकूँ हाउस नीति समय कार्य सुनेर साथ में त्यवाद धन्यवाद प्राविधिक मित्र सूर्य लाई रम देश विदेश म कार्यक्रम संचालक रवि भट्टु नमस्कार